जित ला है भाई सो मैं नाज्नु भने सोरी पनि मेरो अगाडि खान छले गुच ताइदे न बाबा गर्छु हाय राम राम श्री दुला दुलाई भन्नुपर्छ हाम्रो गाउँघरि भाषामा नाच्नुभयो कति वर्षपछि फर्किनु भयो तपाईँ म तिन वर्षपछि निकै मर्काउनु भयो <laughs> नि त कमर्थ्यो नाचिन्थ्यो होइन ना। हजुरको शुभ नाम चाहिँ मेरो भैरव छन् त्यो भैरवजी अनि यो मालानी गाउँमा पहिला पहिला यस्तो गाउनुहुन्थ्यो अहिले त हराउँदै गएको है लोभ सायद हुँदै गयो अब हाम्रो कल्चरहरू अब नयाँ पिँढीहरूले नयाँ नै चाहन्छन् होइन हजुर अब पुरानो पिँढीले अरू पनि छोडेका छैनन् हाम्रो जेनेरेसनले हेर्नुपर्छ होइन अब कल्चरलाई चाहिँ नि अझै पनि जगेर राख्नु नयाँ पिँढीको ऊ हो दायित्व हो अब पुरानो कल्चरलाई हामीले छोड्नुहुन्न हाम्रो हाम्रो धारणा त्यही हो धन्यवाद भन्छ है यो गाउँको नमस्कार हजुर शुभनाम चाहिँ के पर्यो तपाईँले अलिकति घचाउनु भयो नि बेला किन खोज्छ नि त अन्याय गर्नुभयो पुरुषमाथि ल फेरि नाच्नुहोस् है त ल एउटा यति बेला मलाई दिनुभएको छ भने हाम्रो लावरी र लाउरिङ भन्नुपर्छ उहाँहरू नाच्दै हुनुहुन्छ यो भसनमा हेरी <laughs> <laughs> <laughs> <laughs> ठ्याक्कै पर्दा एक काम दुई पन्त हुन पुगेको छ र खासमा यो भन्न किन खोजेको भन्दाखेरि हाम्रो खबर का प्रेम सुनार सर यो वामीमा आफ्नो रिपोर्टको लागि आउनुभएको थियो र यही अवसरमा हाम्रो वामी आठमाल रानीमा पनि आउनुभएको थियो सँगसँगै हाम्रो मोमबहादुर शिरीस मगर र सरिता शिरिष स्री मगर चौध वर्षमा आएको यो अवसरमा हामी उहाँहरूलाई स्वागत गर्नको लागि जनसेवा आम समूहसँग पनि रहेका छौँ जसले गर्दाखेरि यो अवसर पाएका हौँ कि यो हाम्रो वामी आठमाल रानीको भजन जनसेवा आमा समूहको यो कला संस्कृति रेडियोमा बज्नेछ भन्ने हामीले आशा पनि गर्न चाहन्छौँ र ओजेलका खबर प्रेम सुनार सरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ हाम्रो यो प्रतिभा यो संस्कृतिलाई देश विदेशमा स्वदेशहरूमा सुनाउने अवसर प्रदान गर्नुभएको छ र जनसेवा आमा समूहको कुरा गर्नुपर्दा जनसेवा आम समूहकी अध्यक्ष मनकुमारी कुमारी घरबजा छन् त्यहाँ हुनुहुन्छ उहाँ लगायत सम्पूर्ण टिमले हरेक देशबाट विदेशबाट आउनेहरूकोमा आफ्नो कला संस्कृति र यो भजन नृत्य गीत सँगसँगै mm -hmm. केही सहयोग रकम उठाउने गरेको छ र यो कुरा हामी अघिल्लोचोटि पनि हजुरहरूलाई जानकारी गराइसकेका छौँ यति भन्दै हाम्रो जनसेवा आमा समूहको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छौँ अजेलका खबर प्रेम सरलाई सँगसँगै उहाँलाई यो धन्यवाद दिँदै जनसेवा आमा समूहको गीत सँगसँगै म हरिमाया घरब्जा सन्ताल पनि बिदा हुन चाहन्छु